चानो एक मानो। दिन हो हो मीठो। परको चानो दिनको हो होला परको ितदोर छोटो एक मानो बाधे मा। ताले माने खरको छानो ति टिदै कराईमा फकाउँदै फुई प्यारी बच्चालाई वर्ष दिनको चाडको भेलैमा लाग्दो हो गाउँ घर बिहान सुस्नु टिप्दै कराईमा फकाउँदै बच्चालाई फकाउँदै ठो एक मानो वर्ष दिन को चाड़ को बेल लगो हो गाँव घर वर्ष दिन को चाड़वाड़ को